अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय र यो हो कार्यक्रम अर्पण शुभ साँझ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 तपाईँलाई थाहा नै छ अर्पण शुभ साँझको यो विषय लिएर हामी हरेक दिन साँझ सात बजे पछाडि आउने कर करीब करिब करिब साथीसम्म तपाईँ सँगै रहन्छौँ र रह नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका तपाईँलाई मनपर्ने खालका तिनै चर्चित लोक भाकाहरू लागि लिएर आउने गर्छौँ र आज पनि साँझको सात बजिसकेको छ अनि तपाईँको माझमा अर्पण शुभ साहजको व्यवसाय लिएर हामी हाजिर भइसकेका छौँ यति बेला तपाईँले अर्पण शुभ साहजको व्यवसायलाई रेडियो अर्पणिक चार थुप्रो पाँच मेगाहरको साथमा इन्टरनेट अनलाइनको डब्लु डट रेडियो अर्पण डट कम पनि विश्वको जुनसुकै कुना भएको छ वास्तवमा तिज पनि नजिक आउँदैछ र तिजका भाकाहरू बजारमा निकै नै सुनिन थालेका छन् तपाईँ हामीले पनि सुन्न थालेका छौँ र तिजका भाकाहरूलाई सुन्दाखेरि तपाईँ हामीलाई पनि निकै आनन्द लाग्छ तर जुन भाका अहिले नेपाली गीत सङ्गीतको बजारमा लोकगीत सङ्गीतको बजारमा भित्रिएका छन् ती भाकाहरू तपाईँलाई कस्तो लाग्छ आज म तपाईँसँग एउटा विचार पनि लिन्छु कि वास्तवमा तिजका भाकाहरू कस्तो हुनुपर्छ जस्तो तपाईँलाई लाग्छ तपाईँले छोटो आफ्नो विचार पनि राखिदिनुहोला र आजको अर्पण शुभ साँझको व्यवसायमा होला खुला लाइनमा, हुन नमस्कार काठमाडौँ के गर्दै हुनुहुन्छ संस्कार चलन होइन राम्रै लाग्छ ठिकै लाग्छ दिदी बहिनी आमा भाउजूहरूले गाउनु भएको छ यस्तो भन्दा पनि खासै छोरी होइन हामीलाई अब त्यति साह्रो तिज भन्ने चिजै अब छोरी मान्छेहरूलाई विशेष गरी लाग्ने चिज तै हुन्छ नि तिज भन्ने भन्नु तिहार भनिन्छ नि दसैँलाई झल्काइन्छ नि एउटा गीतले अब तिज भन्दैछ तिजले नै गीतले नै त्यस्तै झर्काउनु पर्छ कहाँ हुन्छ रिज भाइ बसिरहनु भएको होला पनिरु एकदमै धेरै सुनिरहनु भएको छ निका तामाङ कल्पना तामाङ सञ्जु चौधरी राधा कुवर शारदा खनाल सङ्गीत उमा बानिया गुमा राई बहु मगर नमिता गुरुङ लक्ष्मी गुरुङ नवर्क चौधरी पार्वती लामा सुषमा गुरुङ मिना गुरुङ अनु गुरुङ अङ्किता नेपानी सलिना बासोला एकचोटि थोरै ल ठिक छ सलिना बासटोला सलिना श्रेष्ठ रोश्मि तामा मजना सपकुटा निराज सुबेरी प्रतीक्षा भट्टा थापा सोनिया थापा सपना थापा कविता शिवारी सर बर्तौला सरिता निरु गुरुङ निरसा मगर सम्झना गुरुङ निरु थापा केटी सबिना शेठ सबिना गुरुङ अनि मेरो बेस्ट फ्रेन्ड पञ्चुङ भण्डारी अनि विष्णु नेपाली र सञ्जोक कणेलाई धेरै धेरै एकदम धेरै सम्झेको छु नाम छुतिरलाई mm -hmm. धेरै धेरै सम्झेको छु भन्दै mm -hmm. अहिले भनि बिदा हुन्छु राम्ररीसँग बस्नु होला हामीले सम्झिदै गर्नु होला है त हजुर नमस्ते नमस्कार निलम अधिकारी हुनुहुन्छ त्यतिबेला कछोङबाट हुनु समजिनु भएको थियो रअर्पण शुभसाहसको युवासाइमरको शादी पनि हुनुहुन्छ म उहाँलाई पनि हार्दिकमा स्वागत गर्छु हजुर नमस्कार नमस्कार कबाटको बोल्दै हुनुहुन्छ म कुम्रोज भट्ट सुनिता कुम्रोज भट्ट सुनिता अनि सुनिता हजुर खाना भयो कि भएन छैन हजुर गई मेरो पनि भएको छैन समय पनि त हुँदैन सबैला हुँदैछ नि दाइ नरा ओ अनि सुनिता अहिले चाहिँ घरमै हुनुहुन्छ तिजका भाकाहरू कतिको मनपर्छ अनि कस्तो लाग्छ सुनितालाई तिजका भाकाहरू कस्तो हुनुपर्छ जस्तो रीतिरिवाज छ जस्तो चलिआएको छ त्यस्तै हुनुपर्छ लय कस्तो भाका <laughs> <laughs> जुन पहिलादेखि चलिआएको छ त्यस्तै हुनुपर्छ अहिले बजारमा धेरै तरिकाबाट तिजका भागहरू आइराखेका छन् कि त्यस्तो हुनुपर्छ कि पुरानो पुरानो चलाउनु अनुसार नै तिजको भाग अगाडि बढ्दियो हुन्थ्यो जस्तो लाग्छ मध्यम खालको विष्णु दादालाई राजदालाई सुभाष दादा अनि मेरो जापानमा रहनु भएको दादालाई अनि काठमाडौँ अनि मेरा छोराको बर्थडे छ उसलाई हेपी हुन चाहन्छु शुभकामना छ है हस् अनि मेरो जितुमा रहनु भएको दिदी भिनाजु र मेरो घरमा रहनु भएको बाबा मम्मी सम्पूर्णलाई हुन्छ आउँदै गर्नुहोला अहिले पनि बिदा हुन्छ है नमस्कार नमस्कार यति बेला अर्पण शुभ साँझको व्यवसाय तपाईँ यसो निराख्नु भएको छ र तपाईँको माझमा आज मैले विशेष गरी तिजका भाकाहरू लिएर आएको छु त्यो पनि नयाँ अनि पुरानो भाका तपाईँले अर्पण शुभ साँझको व्यवसायमा तिजका भाकाहरू जुन बज्छ जुन भाका सुन्दा त आफैले पनि मूल्याङ्कन गर्न सक्नुहुनेछ कि अहिलेका तिजका भाकाहरू र पहिलेका तिजका भाकाहरूमा हामी कतिसम्म अन्तर पाउन सक्छौँ भनेर यति बेला तपाईँको लागि राख्छु भर्खरै बजारमा आएको यो निकै नै चर्चामा रहन्छ रह कि त्यो तपाईँको हातमा छ तर यति बेला भने तपाईँको लागि राख्छु भर्खरै बजारमा आएको यो तिजको भाका सगेरा खोज्न जाछ बललाई हे अब नाचला नाच सगेरा खोज्न जाछ बललाई नाचगल्न नाचगल्न बल छ हेर ए त मनलाई हेर ए त मनलाई के दलले के दलले यस्ता ज आछ बडा ठै काममा ठै काममा ले सिकाइदेऊ नाच्न कम्बरै भाँच्न भर्खरै बजारमा आएको यो तिजको भाका तपाईँले सुनिसक्नु भएको छ अहिले नेपाली लोकगीत सङ्गीतको बजारमा तिजका भाकाहरू धेरै नै बित्रिएका छन् र हरेक भाकाहरू अलिकति फरक फरक धारका छन् वास्तवमा त्यो पुरानो मौलिकपन त्यो पुरानो परिवेशलाई अहिलेका लोक भाकाहरूमा अहिलेका तिजका भाकाहरूमा तपाईँ हामीले नभेटेका हौ कि जे होस् तिजका भाकाहरू भन्दैन बजारमा आएका छन् तिजका भाकाहरू हरेक शब्दको बिचमा तिज भन्ने शब्दलाई राख्दैमा चाहिँ तिजका भाकाहरू हुन्छन् जस्तो हामीलाई लाग्दैन तपाईँलाई कस्तो लाग्छ वास्तवमा तिजका भाकाहरू कस्तो हुनुपर्ने हो लय कस्तो हुनुपर्ने हो शब्द कस्तो हुनुपर्ने हो तपाईँलाई पक्कै पनि थाहा छ मूल्याङ्कन पनि गरिराख्नु भएको छ यदि तपाईँ सच्चा रूपमा लोकगीत सङ्गीतलाई माया गर्नुहुन्छ लोकगीत सङ्गीतलाई भित्री आत्मादेखि बुझ्नु भएको छ भने तपाईँले अहिलेको इगित गीत सङ्गीतहरूलाई पनि पक्कै पनि मूल्याङ्कन गरिराख्नु भएको छ होला र आजको अर्पण शुभसाजको व्यवसायमा मैले नयाँ अनि पुराना तिजका भाकाहरू तपाईँको लागि लिएर आएको छु जो तपाई आफै अनुमान गर्नुहोस् कि कति धेरै फरक छ अहिलेका तिजका भाका र ती पुराना पुराना तिजका भाकाहरूमा यति बेला अर्पण शुभसाजको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच अम्बेकीहरूसम्म र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डट रेडियो अर्पण कम लगन गरेर पनि विश्वको जुन सुकै गुनाबाट सुनिराख्नु भएको छ म उहाँलाई कार्यक्रममा हुन स्वागत गर्छु नमस्कार हेलो कोही साथी हुनुहुन्छ लाइनमा हजुर नमस्कार दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छ पाँच त्रिसठी सुप्रिया न्यौपाने लमजुङ सुप्रियाजी के छ तपाईँको अनिजुङतिरको नयाँ नौरो केही छ जे हो तिजको भाका तर यस्तो छ नि भन्ने आ, पुराना पुराना भाकाहरू देखि लिएर अहिले बजारमा आएका तिजका भाकाहरू सबै समान लाग्छ ल ठिकै छ अनि सम्झिने सुप्रिया <coughs> के अरे अस्ति फोन गर्नुभएको रहेछ आज छ सात दिन भयो होइन के अरे मैले फोन रिसिभ गर्न सकिनँ कि किन भन्दा म एकदम बिजी थियो त्यो दिन होइन अनि फोन रिसिभ गरेन भने चाहिँ एकदम रिसाउनु भएछ अरे प्लिज नरिसाउनु मलाई कल फोन गर्नु भन्न चाहन्छु है अनि त्यस पछाडि विशेष गरी राजदाको लागि नमस्कार सुप्रिया लम्जुङबाट सम्झिनु भएको थियो को कतिको सुन्नु भएको छ अहिले सुनिरहेको छु कतिको मन पर्छ मनपर्छ जस समयअनुसार सुन्नु पनि पर्छ त्यही भएर मनपर्छ कस्तो लाग्छ तिजका भाकाहरू तपाईँलाई अहिलेको चाहिँ बढी तडक भडक हुन्छ होइन जो सुन्न अलि सबै फ्यामिली मिलेर सुन्न पनि गाह्रो हुने त्यस्तो खालको पनि आज छ गीतहरू त्योभन्दा जो पुरानोलाई बढी चाहिँ केही हुनु भएन पुराना पुराना गीत सङ्गीतलाई सँगै लिएर अगाडि बढ्यो भने वास्तवमा हाम्रो लोक संस्कृतिको जगेर्ना चाहिँ हुनेछ है हजुर ल आज सम्झिनुहोस् कहाँ कसलाई सम्झिनुहुन्छ स्पेसल्ली मेरो नन्दको चाहिँ बर्थडे छ होइन अनि त्यसपछि मेरो घर फ्यामिली अनि मेरो हजबेन्ड चाहिँ अहिले बाहिर हुनुहुन्छ उहाँको चाहिँ एउटा कामको लागि जानुभएको अनि मेरो दादा किरण अनि मेरो मम्मी बुवा सासु ससुरा र मेरो साथीहरू शिला निता अनि रेडियो अर्पणको लागि यति बेला अर्मन सुजसको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ र तपाईँको माझमा तिजका भाकाहरू प्रस्तुत गरिराखेको छु नयाँ भाका अनि पुरानो भाका तपाईँको लागि आज मैले लिइरहेको छु यति बेला एउटा निकै नै पुरानो भाका तपाईँको लागि राख्छु मिठो भाका निकै नै चर्चित भाका तपाईँले सुनिसक्नु भएको छ धेरै समय अगाडि बजारमा आएको भाका हो यो तर यो भाका निकै नै चर्चामा पनि रहेको थियो तर अहिलेको तिजका भाकाहरू र यी तिजका भाकाहरूमा तपाईँले केही अन्तर पक्कै पनि पाउनु भएको छ वास्तवमै आधुनिकताको नाममा हाम्रो मौलिकपनलाई तपाईँ हामी कसैले पनि भुल्नु हुँदैन यदि लोकगीत सङ्गीत यी तिजका भाकाहरूका यी लयहरू यी शब्दहरू मरे भने तपाईँ हामी पनि मर्छौँ त्यसैले यी गीत सङ्गीतलाई तपाईँले नभुल्नुहोस् वास्तवमा तिजका गीत सङ्गीत कस्तो हुनुपर्छ तपाईँ धेरै जान्ने हुनुहुन्छ धेरै बुझ्ने हुनुहुन्छ तपाईँलाई पक्कै पनि थाहा छ र गीत सङ्गीतलाई माया गर्ने गीत सङ्गीतको मूल्याङ्कन गर्न जान्ने व्यक्तिहरूले पक्कै पनि मूल्याङ्कन गरिराख्नु भएको छ यो पनि विचार गर्नुपर्छ जसले गीत सङ्गीतको सिर्जना गर्नुहुन्छ तपाईँले विचार गर्नुहोस् कि गीत सङ्गीतलाई सबैले गरिराखेका छन् तपाईँले कस्तो गीत सङ्गीत बजारमा लिएर आउनु भएको छ कस्तो गीत सङ्गीतले वास्तवमै हाम्रो संस्कार हाम्रो संस्कृति हाम्रो परिवेश अनि हाम्रो परिपाटीलाई बोकेको छ हाम्रा पीर व्यथा भावनालाई बोलेको छ ती गीत सङ्गीत जी होस् बजारमा आएका हरेक गीत सङ्गीतलाई तपाईँ हामीले निकै नै माया गर्छौँ निकै नै मन पराउँछौँ त्यसमा पनि अहिलेको गीत सङ्गीतको बजारमा आएका गीत सङ्गीतलाई तपाईँ हामीले निकै नै माया गर्छौँ निकै नै चर्चामा पनि रहन्छन् गीत सङ्गीत तर दुई दिन चर्चामा आउँछन् त्यस पछाडि भएर गइराखेका छन् जी होस् रूपमा लोकगीत सङ्गीतको संरक्षण र सम्वर्धन गर्ने हो भने वास्तवमै अलिकति आफ्नो मौलिकपनलाई तपाईँ हामी कसैले पनि छोड्नु हुँदैन र यति बेला अर्पण स्वर साँझको व्यवसाय सुनिराख्नु भएको छ र तपाईँको सम्झना तपाईँको आफन्तसँग सम पनि पुर्याइराखेका छौँ अनि नयाँ पुराना तिजका भाकाहरू पनि तपाईँको लागि राखिराखेका छौँ यति बेला कोही साथी आइसक्नु भएको छ आफ्नो आफन्तलाई आफन सम्झिनको लागि म उहाँलाई स्वागत गर्छु हजुर नमस्कार बोल्दै हुनुहुन्छ एन्जल एन्जल खबर? के अनि हाम्रो कतिको सुन्न मन लाग्छ अनि तपाईँलाई वर्ष आउँछ अनि मैले पहिलेदेखि बुझे अनुसार पाएको कुराहरू बिसेर नाच्ने रमाइलो गर्ने है धेरै फरक छ ज्यौ अहिले चाहिँ डान्सिङ नम्बरहरू मात्रै छ नाच्नको लागि मात्रै पहिलाको जस्तो छैन नि हाम्रो मम्मीहरूको जस्तो पाराको हजुरआमाहरूको जस्तो पाराको अहिले कहाँ हुन्छ त्यही त त्यस्तो हो तर त्यो हराउँदै गएको छ है त वा तिन त्यो गीतहरू हामीले सुनेर अनि हामीले फेरि गाएर अनि पछि आउनेले पनि सुन्नुपर्ने हो तर राम्रो विचार राखिदिनु भयो हाम्रो एन्जेलजीले वास्तवलाई माया गर्नुपर्छ पुरा गीत सङ्गीतको आर लिएर हामीले नयाँ गीत सङ्गीतको सृजना गर्नुपर्छ है हजुरलाई ठिकै छ विचार राख्नुभयो अनि सम्झिने क्या कसलाई आज मेरो साथीहरू को को नमस्कार को चिन्नु पर्ने हो है बिर्सेको पनि होइन तर नसम्झेको पनि होइन खानपिन भयो कि छैन किरणजीको पनि एक है एकदमै वास्तवमा हाम्रो किरणजी तिजका भाकाहरू कस्तो हुनुपर्छ भन्दै भनौँ त अब कस्तो हुनुपर्ने हो अहिले तिजका भाकाहरू बजारमा आएका छन् पुराना पुराना भाकाहरू पनि तपाईँले सुन्नु भएको छ फरक पनि पाउनु भएको छ वास्तवमा यस्तो हुनुपर्ने हो भन्ने तपाईँलाई केही छैला ठिकै छ जे होस् गीत सङ्गीत माया गर्नुहुन्छ होइन अनि भाइ उमेश दिनेश मेरो आमा बुवा र भरू मेरो हजुरआमा अङ्कल आन्टी र दिदी सबिता बहिनी सुनिता शर्मिला किरणजी हुनुहुन्थ्यो यति बेला रणपा दसबाट आउनु भएको थियो र अर्को शुभ साझको व्यवसायमा फेरि पनि तपाईँको लागि अर्को एउटा भर्खरै बजारमा आएको तिजको भाका राख्छु त्यस पछाडि पुन बपाल मचाउँछु बाल मतलब भएन बपाल मचाउँछु ज्योतिषमा बचाउँछु बाल मतलब भएन यो तिजमा बचाउँछु वर्खरी बजारमा आएको यो तिजको भाका तपाईँले सुनिसक्नु भएको छ अर्पण शुभ साँझको यो व्यवसाय तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एकछि चार र साथसाथै यति बेला हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट भएको छ र हामी आजको अर्पण शुभ साजको व्यवसायीको अन्तमा पनि आइसकेका छौँ अब भने कार्यक्रमबाट बिदा माग्नुपर्छ यतिनजेलसम्म तपाईँले अर्पण शुभ साँझको व्यवसायीलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु र यति जेलसम्म जो जो साथीहरूले फोन गर्नुभयो फोन गर्नुहुने तपाईँ सम्पूर्णलाई पनि धन्यवाद दिन्छु फोन प्रयास गर्नुहुने तपाईँप्रति पनि आभारी छु र आजको अर्को सुन समाजको व्यवसायमा मैले नयाँ अनि पुराना तिजका भाकाहरू तपाईँको माझमा राखेँ गीत सङ्गीतलाई साँच्चै नै तपाईँ हृदयदेखि नै बुझ्नु भएको छ मन पराउनु भएको छ र कस्ता गीत संगीत हो भनेर तपाईँले पक्कै पनि मूल्याङ्कन गर्नुभएको छ यदि गीत सङ्गीत सुन्नुहुन्छ भने मूल्याङ्कन गर्नुहोस् वास्तवमा तिजका गीत कस्ता हुनुपर्छ जस्तो यहाँलाई लाग्छ तपाईँको विचार पनि मैले लिएँ गीत सङ्गीतलाई एउटा व्यावसायिक रूपमा अगाडि बढाउने नाउँमा तिजका शब्दहरू गीत गित्त सङ्गीतका बिचमा राख्दैमा तिजका भाकाहरू नहुन सक्छन् यो सम्पूर्ण तिजका गीत लेख्ने निर्माण गर्ने सृजना गर्ने श्रोष्टाहरूले बुझ्नुपर्ने कुरा हो र पक्कै पनि बुझ्नु भएको छ र बुझ्नुहुनेछ आजको अर्पण सुम साँझको व्यवसायमा रहेर रह तपाईँको माझमा यिनै तिजका भाकाहरू प्रस्तुत गर्दा गर्दै अन्तमा आज यति जेलसम्म प्रविधि कक्षमा रहेर साथ दिनुभएको थियो विष्णुले विष्णुलाई पनि धेरै धेरै दे धन्यवाद भन्दै अन्तमा हरिदेवी कोइरालाको आवाज रहेको एउटा पुरानो तिजको भाका तपाईँको लागि छाड्छु हे पढेकी देउरानी निकै नै मिठो भाका तपाईँको लागि छोड्दै अर्पण शुभ आजको व्यवसायबाट म प्रतीक्षा पनि विदा हुन्छु नमस्कार शुभ सन्ध्या बेडियो और पार्ट एक से चार थुपलो पाच मेगा हाल्ट बेडियो खिसने काम ता सित्यों अब मिक्सिंग गर